राष्ट्रपति डाक्टर रामवरण यादवले सरकारको आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको वार्षिक नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा प्रस्तुत गरिरहनु भएको छ संविधान सभाको निर्वाचन सम्पन्न भएको करिब आठ महिनापछि राष्ट्रपतिले पहिलोपटक व्यवस्थापिका संसदलाई सम्बोधन गर्नुभएको हो निकै महत्वपूर्ण मह निकै महत्वाकांक्षी योजनाहरू सार्वजनिक भएको छ सा मूल्य अभिवृद्धि कर र राजस्वलाई अभिवृद्धि गरिने सम्बोधनका क्रममा राष्ट्रपति डाक्टर रामवण यादवले बताउनु भएको छ राष्ट्रपति डाक्टर यादवले वार्षिक नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा अहिले प्रस्तुत गरिरहनु भएको छ एकीकृत नेकपा माओवादीले असार एक्काइस गतेदेखि गर्ने भनेको सङ्घीयता सम्बन्धी वृहत कार्यशाला भदौमा सार्ने निर्णय गरेको छ पार्टी केन्द्रीय कार्यालय पेरिस आज सम्पन्न स्थायी समितिको बैठकले यही असार एक्काइस बाइस र तेइस गति गर्ने भनिएको संता एवं जातीय र क्षेत्रीय मुक्तिको प्रश्नमा वृहत कार्यशाला भदौमा सार्ने निर्णय गरेको जनाएको छ सो कार्यशाला भदौको एघार बाह्र र तेह्र गति गर्ने निर्णय भएको बैठक पश्चात केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले बताउनु भएको छ सा। कार्यशालामा पार्टी केन्द्रीय सदस्यहरू राष्ट्रिय मुक्ति मोर्चा सङ्गठनका केन्द्रीय प्रमुखहरू केन्द्रीय स्तरका सबै प्रमुखहरूले सहभागिता जनाउने भन्नेमा हरेक जिल्लाका पार्टी जिल्ला अध्यक्षहरूलाई पनि सहभागी गराउने आजको स्थायी समिति बैठकले निर्णय गरेको छ आजको बैठकमा अध्यक्ष प्रचण्डले सात राजनीतिक दलहरूसँग भएको छलफल र माले मावाद र माओविचार धारा मान्ने पाँच पार्टीसँग भएको कार्यगत एकताबारेमा जानकारी गराएका छन् यी माओवादी स्थायी समितिको बैठक यही असार बिस गति पुनः बस्ने मुख्य सचिव पाण्डेले जानकारी दिनुभएको छ नेकधिवेशन शुरू होना चार दिन बाकी नेतृत्व का प्रत्याशी प्रतिनिधि पक्ष में पर्न व्यस्त बने अध्यक्ष का दुई प्रत्याशी माधव कुमार नेपाल केर्मा ओली महाधिवेशन प्रतिनिधि पक्ष में पार्न आंतरिक गृह कार्य बढ़ाया महाधिवेशन प्रभावित पारने का करी आपने गुट कार्यकर्ता भेला नपाइने भुस्तक विमोचनदि विभिन्न प्रशिक्षण सहभागी भई अध्यक्ष का प्रत्याशी पक्ष में माहौल काम जारी रखा बीही बाहर होने उदघाटन समारोह में विश्व आज आउने टी मण्डपमा सचिवालय स्थापना गरिएको छ अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आए पनि उन्नाइसदेखि पच्चिस गतिसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरी आवश्यक कार्य गरिने एमाले जनाएको छ पार्टीको जनसङ्गठन तथा काठमाडौँ उपत्यकाबाट करिब दुई सय स्वयंसेवक परिचालन गरी महाधिवेशनलाई व्यवस्थित बनाइने एमाले स्रोतले जनाएको छ महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि तथा विदेशबाट तिन सय पाहुना सहभागी हुने एमाले जनाएको छ यसैबिच एमाले नेता सुरेन्द्र पाण्डेले अध्यक्षमा माधव कुमार नेपालको जित सुनिश्चित भइसकेको दावी गर्नु भएको छ रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा पाण्डेले वरिष्ठ नेता नेपालको विचार सर्वसहज रूपमा पारित भइसकेको अवस्थामा नेतृत्व पनि उहाँकै हुने बताउनु भएको छ नेपाल समूहबाट महासचिवको उम्मेदवार समेत रहनुभएका पाण्डेले नेपालको अनुभव र क्षमताले पार्टीलाई नयाँ उचाइ दिने भएकाले युवाहरूको ठुलो पङ्क्तिले उहाँलाई समर्थन गरेको उल्लेख गर्नुभएको छ पार्टीभित्र र बाहिर पनि सबैले मान्य व्यक्तित्व भएकाले माधव नेपाललाई कसैले पराजित गर्नै नसक्ने दावी गर्नुभएको छ देशभरबाट करिब सत्तरी हाराहारीमा आफ्नो समूहको प्रतिनिधि छानिएको पनि पाण्डेले दावी गर्नुभयो इराकी सेनाले तिक सहरमा फेरि नियन्त्रण कायम गरेको दावी गरेको छ शनिबारदेखि आइएसआइएस लडाकु विरुद्ध आक्रमण सुरु गरेको सेनाले तिर्कट विद्रोहीको कब्जाबाट मुक्त रहेको दावी गरेको बिबिसीले गर जनाएको छ सेनाले आफ्नो कारवाहीमा साठीजना सुन्ने लडाकु मारिएको पनि बताएको समाचारमा उल्लेख गरिएको छ सेनाले तिक्रिट गभर्नर निवासमा नियन्त्रण कायम गरेको दावी गरेको छ तर आइएसआइएसका लडाकुले भने सेनाको दावीको खण्डन गर्दै सैन्य हमला असफल भएको बताएको छ सरकारी टिभीले हजारौँ सैनिक ट्याङ्कर र हतियारसहित तिर्किट तिर थप मद्दतका लागि भएको दृश्य देखाएको छ तिर्किट लगायत उत्तर र पश्चिमी क्षेत्रमा सुने लडाकुले दुई हप्ता अगाडिदेखि देखिने कब्जा जमाएको दावी गर्दै आएको छ र खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज पनि क्वार्टर फाइनलका दुई खेल हुने भएका छन् राति पाउने दश बजे हुने पहिलो खेलमा नेदरल्याण्ड र मेक्सिको भिन्नेछन् नेदरल्याण्ड समूह बीको विजेता हो भने मेक्सिको समूह एकको उपविजेता हो नेदरल्याण्डले जारी प्रतियोगितामा शत प्रति नतिजा निकालेकाले आजको खेलमा पनि विजय हुँदै अन्तिम आठमा प्रवेश गर्ने तयारीमा हुनेछ भने ब्राजिललाई बराबरीमा रोकेको मेक्सिको पनि उच्च मनोबलका साथ मैदानमा उत्रनेछ नेदरल्याण्डका स्थायकर रोबिन भान पर्सी भने आजको खेलमा मैदान उत्रने जनाएका छन् दुवजे कार पनी आमने सामने जारी गरे का टीम को र ग्रिस पनि जारी प्रतियोगितामा अप्रत्याशित नतिजा आत्मसाथ गरेका दुवै टिमको फिडन्त पनि रोमाञ्चक हुने अनुमान गरिएको छ कोष्टारिकाले समूह चरणमा इटलीलाई पराजित गर्दै सबैलाई स्तब्ध बनाएको थियो भने ग्रीसले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो अपरायो अनिता Yes, yes. or